प्रधानमन्त्री प्रचण्डले संविधान बारे मोदीलाई पत्र पठाएको एमालेको दाबी मन्त्री छान्न नेपाली काङ्ग्रेसमा सकस असोस लाई कालो दिनका रूपमा मनाउने मधेसी मोर्चाको निर्णय ढडेलधुराको भित्री मधेस क्षेत्रमा ख्युरियान रोगका लाग्दा धमाधम पशुचाउहरू मर्दै इटालीमा आज शक्तिशाली भूकम्प सैतिसजनाको मृत्यु रविजन लिग फुटबल प्रतियोगितामा आरसिटीको लगातार दोस्रो जित पारसगढका सहित छ खेलाडी क्रिकेट खेल्न अमेरिका जाने प्रभावारी सूचना का यूनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसन को 92.2 दशमलव दुई मेगा हर्च रट रे में रेडियो यूनिटी डट कम डट एनपी प्रसारण भैरिक राति 10 बजे यूनिटी खबर स्वागत स्वागत है मीरेन्द्र प्रमुख विपक्षी दल ने, नेकपा एमाले प्रधानमन्त्री पुष्पकमाल दाहाल प्रचण्डले संविधान संशोधनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएको दावी गरेको छ एक सातासम्म पार्टीको स्थायी कमिटिको बैठकका निर्णय सार्वजनिक गर्न आज पार्टी कार्यालय धुम्बाराहीमा गरिएको पत्रकार सम्मेलनका क्रममा एमाले महासचिव ईश्वर पोखरेलले पत्र सार्वजनिक गर्न माग गर्नुभयो उहाँले प्रचण्डले प्रचण्डको पत्रले नेपालीको शिर झुकाउने काम गरेको बताउनु भएको छ संविधानमा संशोधन लगायत आन्तरिक मामिलाबारे प्रधानमन्त्रीबाट भारतीय प्रधानमन्त्रीलाई पत्र पठाइएको चर्चा सार्वजनिक भएको र यस्तो कार्यले देशको स्वाधीनता र स्वतन्त्र निर्णय गर्ने हैसियतमा हाँस पुर्याएको बैठकपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख छ सरकारले पूर्णता नपाउँदै र परराष्ट्र मन्त्रालयको जिम्मेवारी कसैलाई नसुन्पदै सामान्य कुटनीतिक अभ्यासमा गलत अर्थ लाग्ने गरी दुई छिमेकी देशहरूमा प्रधानमन्त्रीद्वारा विशेष दूत खटाउने कार्यको पनि एमाले विरोध गरेको छ नेपाली काङ्ग्रेसलाई सरकारमा सहभागी हुन बाँकी एघार मन्त्रीको नाम चयन गर्न निकै सकस भएको छ आज मन्त्री परिषद विस्तार हुने भने पनि काङ्ग्रेसले अहिलेसम्म मन्त्री हुनेहरूको नाम चयन गर्न सकेको छैन तेह्र मन्त्रालय पाएको काङ्ग्रेसले अब एघार मन्त्रीका लागि नाम चयन गर्न बाँकी छ तर पार्टी सभापति शेरबहादुर देवबा र वरिष्ठ नेता रामचन्द्र पौडेल बीच भागभन्दा नमिल्दा मन्त्रीको नाम पठाउन काङ्ग्रेसलाई सकस देखिएको हो पौडेलको पोडियल पौडेलले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने तेह्रजना मन्त्रीमध्ये आफ्नो पक्षका छजना हुनै पर्ने दावी गर्नुभएको छ तर देउबाले चारजना मात्रै नाम माग्नु भएको छ देउबा पक्षबाट थप मन्त्री बन्नेमा अर्जुन नरसिंह केसी बालकृष्ण खाँड प्रकाश शरण महत र जीवनबहादुर साई भने पक्का जस्तै भइसकेका छन् काङ्ग्रेस सभापति शेरबहादुर देववा शुक्रबार उपचारका लागि सिङ्गापुर जाने कार्यक्रम भएकाले त्यसअघि नै काङ्ग्रेसबाट हुने सबै मन्त्रीलाई शपथ गराउने कार्यक्रम रहेको छ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले असोज तीन गतेलाई कालो दिनका रूपमा मनाउने भएको छ साथै उसले साँझ घण्टा ब्ल्याक गर्ने निर्णय समेत गरेको छ मधेसी मोर्चाको आज बसेको बैठकले नयाँ संविधान जारी भएको दिनलाई कालो दिनका रूपमा मनाउने निर्णय गरेको हो सरकारले भने असोज तीनमा संविधान दिवस मनाउने निर्णय गर्दै सार्वजनिक विधा समेत दिएको छ मधेसी मोर्चाले तीन बुते सहमतिअनुसार मन्त्री परिषदबाट गर्नुपर्ने निर्णयहरू अझैसम्म नभएको र भएका पनि अधुरै भएको भन्दै गृह गर्न कार्यदल गठनको प्रस्ताव गरेको छ यसबारे प्रधानमन्त्री र गृहमन्त्र लफल गर्ने र दुवै पक्षका दुई तीनजना रहने गरी कार्यदल बनाउने प्रस्ताव गरेको रामस झाले बताउनु भएको छ ढलधुराको भित्री मध्य क्षेत्रमा पर्ने परशुराम नगरपालिकाका छका विभिन्न गाउँहरूमा पशुमा देखिने क्युरियान रोग लाग्दा धमाधम पशु चौपाहरू मर्न थालेका छन् परशुराम नगरपालिका वार्ड नम्बर छका थन्नजाला दमाड तालीगाडा सिमखेत क्षेत्रहरूमा ख्युरान रोग देखिएको हो उक्त रोगका कारण धमाड सिमखेतका लालबहादुर बोहराका दुई गाईहरू मरेका छन् परशुराम बाह्रमा रहेको पशुसेवा केन्द्रमा पनि औषधिको समस्या भएकाले बिरामी पशुहरूको उपचार गर्न समस्या भएको पशुचिकित्सक हरिसिंह भण्डारीले बताउनु भएको छ डडेलधुराको परशुराम नगरपालिका बाह्र जोगुडामा असल शासन तथा बजार व्यवस्थापन सम्बन्धी तालिम आज सम्पन्न भएको छ रुडुक अन्तर्गत पहल कार्यक्रम डलेलधुराको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा छवटा तरकारी समूहको सहभागिता रहेको थियो जसमा परशुराम नगरपालिकाका वडा नम्बर एक तिन चार छ दस र बाह्र रहेका छन् रुडुक पहल कार्यक्रम डडेलधुराका फिल्ड सुपरभाइजर कृष्णराज बोहराले असल शासन लगायत तरकारी बजार व्यवस्थापनको बारेमा जानकारी गराउनु भएको थियो यसै असल शासन व्यवस्थापनको बारेमा स्थानीय बानबहादुर महराले प्रशिक्षण दिनुभएको थियो अहिलेलाई वडाका केही स्थानमा सञ्चालन गरिएको उक्त कार्यक्रम पछि गएर नगरपालिकाका सबै क्षेत्रहरूमा लागू गर्ने उद्देश्य राखिएको छ अवदेश देश बाहिरको खबर इटालीमा आज गएको शक्तिशाली भूकम्पमा कम्तिमा कम्तीमा जनाको मृत्यु भएको छ राजधानी रोमन नजिक रहेको पेरुगिय सहरको दक्षिण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर छ दशमलव दुई म्याग्निच्युटको भूकम्प गएको अमेरिकी भु... भूगर्भीय सर्वेक्षण युएसजिएसले जनाएको छ घाइते बिसभन्दा बढीलाई अस्पताल लगिएको छ कम्तीमा एक सय पचासजना हराइरहेका छन् भग्नावशेषमा पुरिएका केहीको भने जीवितै उद्धार गरिएको छ मध्य इटालीमा घरहरू भत्किएको त्यहाँका सरकारी अधिकारीहरूले बताएका छन् स्थानीय समयअनुसार आज बिहान तिन बजेर छत्तिस मिनटमा गएको भूकम्पको गहिराई दस किलोमिटर मात्रै रहेको छ भूकम्पको धक्का रोममा पनि महसुस भएको स्थानीय संचार माध्यमहरूले मा जनाएका छन् भूकम्पको धक्का 20 सेकेन्डसम्म महसुस गरिएको थियो इटालीमा सन् दुई हजार नौमा गएको 6.3 दशमलवको भूकम्पमा पनि जितेको छ सशस्त्र प्रहरीको हलचोक मैदानमा आज भएको खेलमा आरसिटीले खुमलचार युवा क्लबलाई दुई एक गोलले उ... दु एक गोल को अंतर हराए आरसिटी जिताओं पुकार आले रिदुर रिजाल ने गोल गरे कमलचार का सूरज रावतले एक गोल फर्काए जीत पच्ची आरसिटी छ अंक सहित तालि को शीर्ष स्थान में प्रतिगिता आज नहीं दोसों खेल एनआरटी मध्यपुर युथ एकडेमी एक, एक को बराबरी में रोको बावन्नौ मिनट सुपर्ण कार्कीले टिमलाई अग्रता दिलाएका थिए तर दोस्रो हाफको इन्जुरी समयमा एनआरटीका राकेश गुरुङले गोल गर्दै बराबरी गरे यो नतिजापछि एनआरटी र मध्यपुरको समान चार अङ्क भएको छ र कप्तान पारस खड्का सहित छ नेपाली क्रिकेट खेलाडी क्रिकेट खेल्न अमेरिका जाने भएका छन् अमेरिका में बस्ने के निम्त में छी खिलाड़ी अमेरिका जान लगे हु अमेरिका क्रिकेट खेल जाने नेपाली खिलाड़ी में पांच राष्ट्रीय एक बाहर बाट राष्ट्रीय टोली कप्तान पारस खड़का सहित उकप्तन ज्ञान ज्ञानेंद्र ज्याने, मल्ल बैट्समैन शरद भैसवाकर राष्ट्रीय टोली का प्रारंभिक बॉलर सोमपाल कामी रपिनर बसंत रेग्मी राष्ट्रीय टोली बाहर बात लोहनी मात्र यी छी खिलाड़ी अमेरिका को डलास प्रीमि लीग क्लब नेपाली राइन उसले निम्तो पठाएको हो नेपाली खेलाडीले एक महिना अमेरिकामा क्रिकेट खेल्न कार्यक्रम रहेको छेम्बर सत्रदेखि नोभेम्बर बीसम्म राति दस बजेको युनिटी खबर सकिने लागेको छ संविधान संशोधनबारे मोदीलाई पत्र पठाएको एमालेको दावी मन्त्री छान्न नेपाली काङ्ग्रेसमा सकस असोस दिन कालो दिन का रूप में मनाने मधेशी मोर्चा को निर्णय ढड़धुरा को भित्री मधेश क्षेत्र में ख्यूरियन रोग का लग्द धमाधम पशु चाउपाया मर् इटाली में आज शक्तिशाली भूकंप सैंतीस जना को मृत्यु रबी डिविजन लीग फुटबल प्रतिरसीटी को लगातार दोसों जीत पारसगढ़ सहित छ खिलाड़ी क्रिकेट खेल अमेरिका जाने अवस्था समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी प्रकाशलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू रेडियो युनिटी डट कम डट एनपीबाट पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रो समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यो आजका लागि हाम्रा सम्पूर्ण समाचार बुलेटिनको समय सकिएको छ हाम्रो भेट भोलि बिहान सात बजे हुने सा। आजलाई समाचार कक्षका सम्पूर्णसँगै म वीरेन्द्र पनि बिदा हुन्छु नमस्कार